हात घोडा झमझमाउने जम सिल्का हान्ने जोनी हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाघ युर बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं व्रतनगर मेडिसिन सेन्टर रत्तनगर दुई मेन रोड टाढीवन फोन शून्य छपन्न पाँच एम्बुलेन्स अन्ठानब्बे पड़ा पढमस्त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 नमस्कार अर्पण सबका संगन में डब्ल्यू डब्लू डब्ल रेडिओ कम संसार भर के सुनीर बिहान दस बजे में स्वागत शुरू कर शीर्षक मोहन वैद्य नेतृत्वको 25 दलीय मोर्चाको बैठक आज पनि बस्दै सरकार र उच्च स्तरीय राजनैतिक समितिले गरेको वार्ता बारे छलफल हुने डेमोक्रेटिक फोरमको कार्यक्रममा भाग लिन नेकपा मालेका दक्ष खनाल आज अमेरिका जाँदै खाद्य खिरखाने दिन देशैभर खिरखार्यो पर्व मनाइँदै पाकिस्तानको उत्तर रहेको एक जेलमा उग्रवादी समूहद्वारा आक्रमण समूहले तीन सय कैदीलाई भगाएको दावी 16 आज जीवन यापन तथा गुजार्यवसाय फस्टा का विज्ञापन का लागी। सदा समाचार विस्तारमा मोहन वैद्य नेतृत्वको पच्चिस दलीय मोर्चाको बैठक आज पनि बस्दैछ बैठकमा सरकार र उच्च स्तरीय समितिले गरेको वार्ता प्रस्तावबारे छलफल हुनेछ समिति र सरकारले पटक पटक वार्ताको लागि आह्वान गरिसकेकाले वार्तामा बस्ने कि नबस्ने भन्नेबारे आज आधिकारिक धारणा सार्वजनिक गर्ने मोर्चाको तयारी छ बैठक दिउँसो बस्नेछ हिजोको बैठकमा सरकार र शीर्ष दलहरूको अभिव्यक्तिबारे समीक्षा भएको थियो बैठकमा मावद अध्यक्ष वैद्यले स्थितिको विश्लेषण गर्दै सरकार पेलेर अघि बढ्ने मनसायमा रहेकाले वार्ताको सम्भावना न्यून रहेको र आन्दोलनरत दलहरू ऐक्यबद्धता भएर आन्दोलनमा जानुपर्ने आवश्यकता देखिएको बताउनु भएको थियो बैठकको सुरुमा नै हिजो दलका नेताहरूले पूर्व राजा ज्ञानेन्द्रसँग सहकारी गर्ने भनाइबारे जवाफ मागेका थिए अध्यक्ष वैद्यले भने राष्ट्रवादीसँग सहकारी गर्ने भनेको तर पूर्वराजासँग सहकारी गर्ने नभनेको स्पष्टीकरण दिनुभयो My good to you <laughs> नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल आज अमेरिका जाँदै हुनु छ डेमोक्रेटिक फोरमको कार्यक्रममा भाग लिन खनाल अमेरिका, लागनु खनाल अमेरिका खनाल जान लागनु भएको हो खनालसँगै एमाले केन्द्रीय सदस्य भीम रावल र सम्पर्क विशेष सम्बन्धन कमिटिका सचिव भीष्म अधिकारी पनि हुनुहुनेछ अमेरिका भ्रमणका क्रममा राष्ट्रसङ्घका महासचिव वान के मोन समेत भेट्ने खनालका सहयोगी निर्मल भट्टराईले जानकारी दिनुभयो उहाँका अनुसार नेपालको निर्वाचन र संविधान निर्माण प्रक्रिया लगायत विषयमा खनालले सचिवानी गर्नुहुनेछ खनाल तेइस गते स्वदस्वर गर्ने कार्यक्रम छ पोखरामा बर्ड फ्लूको संक्रमण बढ्न थालेपछि सरकारले पञ्चीजने वस्तुको सार पसारमा प्रतिबन्ध लगाउने तयारी गरेको छ सम्बन्धित सबै निकायसँगको छलफलपछि प्रतिबन्ध लगाउने तयारी भएको पशु स्वास्थ्य निर्देशनालयले जनाएको छ पहिलो चरणमा काठमाडौँ उपत्यकालाई केन्द्रित गरी पञ्चजने वस्तुका आयातमा प्रतिबन्ध लगाइने निर्देशनालयका कार्यक्रम निर्देशक डाक्टर विजयकान्त झाले बताउनुभयो मंगलबार काठमाडौँ भक्तपुर ललितपुरका प्रमुख जिल्लाधिकारीहरूबाट ठोस निर्णय आएपछि यसबारे निर्णय हुने उहाँले बताउनु भयो बर्ड फ्लू नियन्त्रणको लागि एक हप्तासम्म पन्ची जाने वस्तुको सार पसारमा रोक लगाउने सरकारको गृह कार्य छ डाक्टर झाका अनुसार बर्ड फ्लू नियन्त्रण गर्न तत्काल उपत्यकाभित्र नै पन्छीमा प्रतिबन्ध लगाउने र त्यसपछि अवस्था हेरेर बाहिरी जिल्लामा पनि लगाइने तयारी छ अहिले बर्ड भेटेका ठाउँहरूमा सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको उहाँले बताउनु भयो किसान व्यवसाय उपभोक्ताले जैविक सुरक्षा बनाएर कुखुरा फार्मबाट निस्कने फोहोर व्यवस्थित गरे यसको सङ्क्रमण बन्न नपाउने विज्ञहरू बताउँछन् बर्ड फ्लूको संक्रमण देखिने बित्तिकै मानिसमा सर्ने सम्भावना नभए पनि सावधानी अपनाउनु पर्ने पंशी विज्ञ डाक्टर प्रदीपचन्द्र भट्टराले बताउनुभयो आज साउन पन्ध्र अर्थात खिर खाने दिन आज देशभरि खिर खाएर यो पर्व मनाइँदैछ नेपाली संस्कृतिअनुसार असारको पन्ध्र दहीचुरा खानु साउनको पन्ध्र खिर भन्ने भनाई चलिआएको छ नेपाल कृषि प्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित रहेकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खिर खाने परम्परा विकास भएको संस्कृतिविदहरूको कथन छ साउन पन्ध्रमा खिर खाने परम्परा मध्यकालदेखि नै सुरुवात भएको बताइएको छ चितोनको माडीमा फेरि हात्ती आतङ्क मचिएको छ माडी गर्दी गाविसको अमेलियामा गए राति आएको जङ्गली हात्तीले दुई घर भत्काएपछि स्थानीय त्रसिद्ध भएका छन् राति एक बजेको समयमा आएको जङ्गली हात्तीले स्थानीय नरेश्वर विक र राजु विकको घर भत्काइदिएको छ हात्तीले घर भत्काउँदा झन्डै पचास हजार बराबरको क्षति भएको स्थानीयको भनाइरहेको छ हात्तीले भौतिक क्षति पुर्याए पनि मानवीय क्षति भने घरेको छैन केही सेम अगाडि धुर्वे नामको जंगली हात्तीले आतंक मचाउँदा माडीमा मानवीय तथा लाखौं बराबरको भौतिक क्षेत्र समेत भएको थियो भूपालिनावासमा हाम्रो प्रश्न छ संरक्षणको लागि ठूलो धनराशि खर्चे पनि चितुन राशी नेकञ्जमा बाघको संख्या घट्नुलाई तपाईँ के भन्नुहुन्छ ए चोरी तस्करी बढेपछि यस्तै हो बी वन अतिक्रमण रोक्न नसक्नुको प्रतिफल र सी बिग्रदो वातावरणको प्रभाव अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी, एक स्पेस पीओएलएल पोल टाइप गरी आपूला उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान अर्पण जनआवाज को मतपरिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको सम्पू सडडकको वर्तमान अवस्था स्थिति रहेको त्यति बेला नारायणगढ़ ठेटुना बिरगंज सडक खण्ड रहेको छ नारायणगढ मुग्लिन सडक खण्ड मुग्लिन विशेष काठमाडौँ पोखरा सडक खण्ड र नारायणगढ़ परासी बुच्च सडक खण्ड पनि खुल्ला रहेको छ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 अन्तर्राष्ट्रिय समाचार पाकिस्तानको उत्तर पश्चिममा रहेको एक जेलमा उग्रवादी समूहले आक्रमण गरेको छ समूहले जेलबाट झण्डै तीन सय कैदीलाई भगाएको दावी गरेको छ प्रहरीले भने जेलबाट फरार हुने कैदीको संख्या एकै नभएको र दर्जनौ भागेको हुन सक्ने आशंका गरेको छ उग्रवादी समूहले जेलमा श्रलाबद्ध विस्फोट र ग्रेनेड मार्फत आक्रमण गरेको प्रहरीले जनाएको छ आक्रमणकारीहरू प्रहरीको पोसाक लगाएर आएका स्थानीय अधिकारीहरूले बताएका छन् यो जेलमा संयं तालिबान समूहका केही दिनअघि धम्की पत्र आएको तर यति छिटै र यसरी आक्रमण होला भनेर अनुमान समेत नलगाएको जेल विभागका प्रमुख खालिद अब्बासको भनाइ छ तालिबान प्रवक्ता शालिदुल्ला साहिदले आक्रमणको जिम्मा लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् अब खेल समाचार साफ अन्डर सिक्सटिन च्याम् चैंप च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपाल र भारत भेट्दैछन् फाइनल खेल पुरानो चार बजे दशरथ रङ्गशालामा हुनेछ नेपाली टोली उच्च मनोबलको साथ मैदानमा उत्रने प्रशिक्षक बाल गोपाल महर्जनले बताउनु भयो घरेलु मैदान र दर्शकको साथ पाएको नेपाली टोली आत्मविश्वासको साथ मैदानमा उत्रने उहाँले बताउनु भयो समूह क्षणको तीनवटै खेल जितिको नेपालले सेमी फाइनलमा बङ्गलादेशलाई पाँचेको फराकिलो अन्तरले पराजित गरेको थियो भारत भने अफगानिस्तानलाई हराउँदै फाइनलमा पुगेको हो प्रतियोगिताको पहिलो संस्करणमा तेस्रो भएको नेपाली टोली दोस्रो संस्करणमा भने उपाधि जित्न आतुर देखिएको छ यस्तै तेस्रो स्थानको लागि नेपाली सेनाको राजदलगढ लगन खेलमा अफगानिस्तान र बङ्गलादेश भेट्दैछन् ए दुई टोलीबीचको खेल दिउँसो दुई बजे हुने <स्टारीग> मोहन वैद्य नेतृत्वको पच्चिस स्तरीय मोर्चाको बैठक आज पनि बस्दै सरकार र उच्च स्तरीय राजनैतिक समितिले गरेको वार्ता प्रस्तावबारे छलफल हुने डेमोक्रेटिक फोरमको कार्यक्रममा भाग लिन नेकपा एमालेका दक्ष खनाल आज अमेरिका जाँदै आज साउन पन्ध्र अर्थात खिरखाने दिन देशैभर खिरखाने पर्व मनाइँदै पाकिस्तानको उत्तर पश्चिममा रहेको एक खेलमा उग्रवादी समूहद्वारा आक्रमण समूहले तीन सय कैदीलाई भगाएको दावी र सातरको फाइनलमा आज घरेलु टोली नेपाल भारत भेट्ने